आइसियुमा उपचारमा रहेका शशाङ्क कोइरालाको होस खुल्यो भोटेकोशीको बाढीले सिन्धुपालन चोकमा पन्ड घर बगायो रापरपा र रापरपा नेपाल बिच एकीकरणको घोषणा गर्ने समझदारी मानव तस्करीमा आफ्ना नेताहरूको संलग्नता बारे छानबिन गर्न माओवादीले समिति बनायो अमेरिकाद्वारा गोरा गोरा प्रहरीको गोलीबाट काला व्यक्ति मारिएपछि तनाव यमानमा संसित जिहादीद्वारा सैनिक प्रमुखका कार्यालयहरू कब्जा र फुटबलर मेस्सीलाई तपेन्द्र विष्ट खबर अब होम अस्पतालको आइसीयूमा उपचार गराइरहनु भएका नेपाली कांग्रेसका महामन्त्री शशाक का कोइरलाको होस खुलेको छ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको कोइरलाको केही बेरगी होस खुलेको उपचारमा संलग्न डाक्टर लभ जोशीले अनलाइनलाई जानकारी दिनुभयो जोशीले भन्नुभयो उहाँलाई बोलाउँदा आँखा हेर्नुभयो दिउसो देखिएको यो नयाँ उपलब्धि हो हामीले भनेको कुरा बुझ्न थाल्नु भएको छ यसले हामीलाई खुशी बनाएको छ यसअघि अस्पतालले कोइरलाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको जनाएको थियो सिन्धुपालनचोकमा भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अरणीको राजमार्ग अवरूद्ध भएको छ भोटेकोशी नदीमा आएको बाढ़ीले बाह्र विसेदेखि लिपिङसम्म विभिन्न स्थानमा कटान गरिएकोले बाह्र विसे माथिको राजमार्ग अवरूद्ध बनेको हो मंगलबार मध्यराती आएको बाढ़ीले तातो पानीदेखि बाह्र विषेसम्म घर बगाएको छ यस्तै बाढीले तातो पानी भन्सार रहेका दुईवटा टिपर र तातो पानी भन्सारको क्यान्टिन समेत बगाएको छ यस्तै बाढीले बाह्र विषयमा दुईवटा कुखुरा फार्म एउटा जाली उद्योग र दुईवटा जीव समेत बगाएको छ बाढीले मध्य भोटे कोशी जलविद्युत आयोजनाले मारमिङ र मानेश्वरा जोड्ने बेली समेत बगाएको छ भोटे मंगलबार र लेदोमाटी सहित आएको थियो नेपाल चीन सीमा क्षेत्रबाट दुई किलोमिटर उत्तरमा रहेको चिनिया क्षेत्रमा भारी वर्षासँगै गएको पैह्रोले थुनिएको भोटेकोशी नदी एक्काशी खुल्दा बाढ़ी आएको सिन्धुपालन चोकका प्रहरी निरीक्षक रवेन्द्र रौ केशीले जानकारी दिनुभएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी र रा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ बुधबार राजधानीमा भएको एक बैठकमा रापरपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्द्र र रापरपा नेपालका अध्यक्ष कमल थापाबीच राष्ट्रियता र हिन्दुत्वलाई स्वीकार्दैछ त्यसैलाई नै मिलन विन्दुको आधार बनाएर अघि बढ़न सहमति भएको हो पार्टीका वैचारिक र नीतिगत विषयलाई आगामी महाधिवेशनबाट टुंग्याउन दुवै पक्ष सकारात्मक भएपछि एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिक्रिया रापरपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दिए मुलुकको अन्यलपूर्ण वर्तमान अवस्थामा सशक्त राष्ट्रवादी शक्तिको खाँचो महसुस गरे एकता प्रक्रिया अगाडि बढ़ाएको उनको भनाइ छ नेकपा माओवादी केन्द्रले मानव तस्करीमा आफ्ना नेताहरूको संलग्नता भए नभएको विषयमा छानबिन गर्न बुधबार समिति गठन गरेको छ अमित शेरचनको संयोजकत्वमा गठित समितिले मानव तस्करीमा आफ्ना नेताहरूको संलग्नताबारे छानबिन गरेर प्रतिवेदन बुझाउनेछ संगठनको विषयमा छलफल भएको र बिहीबार फेरि बस्ने बैठकमा राष्ट्रिय सरकार गठन लगायतका विषयमा निर्णय हुने पार्टी प्रवक्ता फम्पा सालले जानकारी दिइन् यसअघि स्थानीय कमिटी बैठकबाट राष्ट्रिय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको माओवादी केन्द्रको जारी पोल्युट ब्यूरो बैठकलाई महत्वका साथ हेरिएको छ सूचना तथा संसार मन्त्री शेरन राईले नेपालको राष्ट्रिय भूग्रहको स्थापना गर्न लागि जानकारी दिएका छन् व्यवस्थापिका संसदको बुधबारको बैठकमा विनियोजन विधेयक दुई हजार त्रिहत्तर अन्तर्गत सूचना तथा संसार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा उनले बाढ़ी पहिरो जोखिम जिल्लामा मोबाइल मार्फत पूर्व जानकारी दिने सेवा सुचारू गरिएको बताए राष्ट्रिय प्रसारण नीति अनलाइन निर्देशिका परिमार्जन समिति गठित गरेको जानकारी दिँदै मन्त्रालय अन्तर्गत निकायका व्यवस्थापन सुधार भइरहेको उल्लेख गरे मन्त्री राईले पत्रकारलाई उपचारका लागि पचास प्रतिशत लागि आवश्यक गृह कार्य अगाडि बढ़ाएको जानकारी दिँदै सूचना तथा संसार क्षेत्रमा लगानी बढ़िरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागेको बताउनु भएको छ राष्ट्रिय समाचार समितिको संस्थागत क्षमता अभिवृद्धि गरिने चलचित्रलाई गतिशील बनाइने होलांक सेवालाई थप व्यावसायिक बनाइने सुरक्षण शुरुच्या... मुद्रण समिति गठन गरिने टेलिफोन सेवालाई विस्तार गरिने दुई, दुई सय चालिस निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने उनले जानकारी दिए घाँस काट्न जाँदा भीरबाट लडेर एकजना महिलाको ज्यान गएको छ बुधबार दौलिचौर गाविस सात सा। बस्ने बाइस वर्षकी कविता बोहराको भीरबाट लडेर ज्यान गएको हो उनको घाँस काट्दा दौलिचौर नौमा पर्ने सेलसरी भीरबाट लडेर घटनास्थलमै ज्यान गएको प्रखरीले जनाएको छ मृतक बोहराको माइतीघर दौलीचौर नौ मा घोगामा पर्दछ विघटित संविधान सभाका सदस्य मोहम्मद सदरूल मिया हकको हत्या आरोपमा उहाँकी पत्नी नूरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको छ जिल्ला न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको एक इजलासले बावन्न वर्षीय नूरजहाँ र एक्काइस वर्षीय रूबेदालाई जन्मकैदको फैसला गरेको हो साथै मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस छ घर भई लाहान नगरपालिका पाँच बस्ने 40 वर्षीय अब्दुल रउफलाई समेत सर्वस्व सहित जन्मखैदको सजाय दिएको अदालतले जनाएको छ सप्तरीको कल्याणपुर गाविस दुई निवासी पचपन्न वर्षीय हकको हत्या योजनाकार छोरी रूबेदा र राफलाई दुई जेठ तेइस गते तथा नूरजाहलाई दुई जेठ चौबीस गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले पक्राउ गरेको थियो हत्याका मुख्य योजनाकार संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लाहान नगरपालिका मा बसी झारफुकको काम गर्ने उन्चालिस वर्षीय जमिरुल शेख र सिराहा सतरी गाविस दुईका चौतिस वर्षीय एनल शेखरार रहेको प्रहरीले जनाएको छ अमेरिकाको लुजियाना राज्यमा गोरा जातिका प्रहरीको गोली लागि एकजना काला जातिको मृत्यु भएको भिडियो सार्वजनिक भएपछि व्यापक विरोध चर्किएको छ राज्यको राजधानी बाटोन रगमा सैतिस वर्षीय अल्टन स्टिङ एउटा पसल बाहिर बन्दुक लिएर सर्वसाधारणलाई आतंकित पारेपछि प्रहरले उनलाई गोली हानेको बताएको छ प्रदर्शनकारीले सड़क अवरूद्ध पारेका छन् अमेरिकामा प्रत्येक वर्ष एक भन्दा बढ़ी गोलीकाण्डका घटना हुने गरेका छन् यस्ता घटनामा मारिने धेरैजसो काला अमेरिकी रहेका छन् यमनको दोस्रो दूलो शहरडेनमा अवस्थित विमानस्थलमा रहेको सैनिक प्रमुख कार्यालयहरूमा संसित जिहादीहरूले बुधबार कब्जा गरेका छन् साउदी अरेबिया समर्पित सरकार रहेको यस देशमा यस सैन्य शिविर कब्जापछिको आक्रमण कम्तीमा दशजना सैनिकको मृत्यु भएको छ सैनिकको पोसाकमा रहेका यी आतंकहरूले गरेका दुईवटा बम आक्रमणमा कम्तीमा दसजना सैनिकको मृत्यु भएको छ आक्रमणकारीहरू इस्लामिक स्टेट जिहादी समूहका रहेका जनाइएको छ आक्रमणको क्रममा आतंककारी र सैनिक बीच भएको दोहोरो गोली हानाहानमा ती सैनिकहरू मारेका छन् सैनिकले सैन्य शिविर घेरा लगाएपछि पन्ध्रदेखि बीस जनासम्मको संख्यामा आएका आतंककारीहरूले दोहोरो गोली हानाहान गरेको बताएको छ अब खेल खबर स्पेन को एक अदालत ने अर्जेन्टीनी फुटबल स्ट्राइकर लियोनल मेस्सीलाई 21 महिनाको जेल सजाय सुनाएको छ स्पेनिस फुटबल क्लब वार्सी लोनाका स्ट्राइकर मेसीलाई कर छलेको आरोपमा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको बीबीसीले जनाएको छ अदालतले उनका बाबु जोर्खे मेस्सीलाई पनि एकीस महिनाको जेल सजाय सुनाएको छ मेसीले सन् दुई हजार सातदेखि दुई स्पेनमा फोटो बेचेर कमाएको छयालिस लाख अमेरिकी डलर उनका बाबुले कर छलेर कर्न लाग्ने देश र बेल्जियामा प्रयोग गरेको आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो, हो। बार्सिलोनाको अदालतले सुनाएको सजायलाई चुनौती दिन मेस्सिका बाबु छोरा त्यहाँको सर्वोच्च अदालतमा जान सक्नेछन् यो मुद्दा सर्वोच्चवा फैसला को ना उन्नी जेल बस्ने छर्जेटीनी राष्ट्रीय टोली संन्यास को घोषणा करेस्ी आर्थिक गतिविधिबारे आपूला कन जानकारी नो संग राी दस बजे यूनिटी खबर सकने लगे जामुखी आइसियुमा उपचारका क्रममा रहेका शशाङ्क कोइरालाको होस खुद्यो भोटेकोशीको बाढीले सिन्धुपालन चोकमा पन्ड घर बगायो रापरपा र रापरपा नेपालीकरणको घोषणा गर्ने समझदारी मानव तस्करीमा आफ्ना नेताहरूको संलग्नता बारे छान गर्न माओवादीले समिति बनायो अमेरिकामा गोरा प्रहरीको गोलीबाट काला व्यक्ति मारिएपछि तनाव का मेसी इक्कीस महीना को जेल सजाय हस्त समाचार शरण कर प्रविधी सहयोगी वीरेन्द्रवाद तमाम बुलेटिन यूनिटी